सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यको मिति घोषणा गर्ने विषयमा छलफल गर्न संसदको बैठक बस्दै संविधानसभाको बैठकमा संसदको स्वरूपका विषयमा छलफल जारी पार्टीका नेता भट्टराईसँग कुनै कटुरता नरहेको एमाओवादी अध्यक्ष प्रचण्डको दावी आफ्नो बहस व्यक्तिगत बागमण्डाका लागि नभई आर्थिक र समाजवादी क्रान्तिका लागि भएको भट्टराईको भनाई सुर्खेतमा आज भएको माइक्रो दुर्घटनामा चारजनाको मृत्यु बिसजना घाइते मकवानपुरमा दुर्लभ एकसिङै गैँडाको खाकसहित चारजना पक्राउ इराकमा सुन्ने विद्रोहीद्वारा मुख्य तेल प्रशोधन केन्द्र नियन्त्रणमा इजिप्टमा तिनजना पत्रकारलाई दिएको जेल सजायको विरुद्धमा लन्डनमा सञ्चारकर्मीको प्रदर्शन र राखेफका सदस्य सचिव लामालाई बर्खास्त गर्ने खेलकुद मन्त्रीको निर्णय तत्काल फुटबलमा आज राति इटली रिका र इङ्गल्यान्ड नमस्कार साँझ पाँच बजेको अर्को बुलेटिनमा स्वागत छ सहकर्मी स्वा अनिता अर्यालसँगै म ध्रुवराज अब समाचार विस्तारमा व्यवस्थापिका संसदको बैठक आज बोलाइएको छ अबको केही बेरमा बस्ने आजको बैठकले सरकारका तर्फबाट राष्ट्रपतिले संसदमा पेश गर्ने नीति तथा कार्यक्रम र बजेट वक्तव्यका लागि मिति घोषणा गर्ने आन्तरिक तयारी गरिएको छ प्रधानमन्त्री सुशील कोइराला ला उपचारका लागि अमेरिकामा रहनुभएकाले वहाँ आउने समय तय भएपछि नीति तथा कार्यक्रम र बजेटका बारेमा छलफल गर्ने तयारी थियो तर प्रधानमन्त्री कहिले आउने भन्ने अहिलेसम्म टुङ्गो नलागेका कारण आजको बैठकले नीति तथा कार्यक्रमको मिति र बजेट पेश गर्ने दिन तय गर्ने श्रोतले जनाएको छ प्रधानमन्त्री एक दुई दिनमा आउने निश्चित भई सोही अनुरूप मिति घोषणा गरिने बुझिएको छ संविधान सभाको बैठकमा व्यवस्थापिका संसदको स्वरूपका विषयमा छलफल भइरहेको छ तत्कालीन व्यवस्थापकीय अङ्गको स्वरूप निर्धारण समितिको प्रतिवेदनमा उल्लेखित सहमति र असहमतिका विषयका नेरुकेल सम्बन्धी प्रतिवेदन दुई हजार एकहत्तरमाथि एकीकृत एक रूपमा संविधान सभामा सोमबारबाट छलफल शुरू भएको हो छलफलमा भाग लिएका सभासदहरूले प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनिने जनप्रतिनिधिमूलक संस्थाको रूपमा प्रतिनिधि सभा रहनुपर्ने त्यसलाई ठूलो आधारको बनाउन नहुने ने, दुई, सद, सदनात्मक ने दुई सदनात्मक र प्रदेशमा एक सदनात्मक व्यवस्थापिका सभासद अर्जुन नरसिंह केसीले व्यवस्था हुनुपर्ने धारणा राख्दै तल्लो तह प्रत्यक्ष तथा माथिल्लो तह जाति आधारमा प्रतिनिधित्व गराउनु पर्ने धारणा राख्नुभयो त्यस्तै उहाँले सदनमा भौगोलिक रूपमा समावेश गराउनुपर्ने व्यवस्थालाई प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो नेकपा एमालेका सभासद भीम प्रसाद राव जनसङ्ख्या तथा भूगोललाई प्राथमिकता दिनुपर्ने बताउनु भयो विगतमा समानुपातिक निर्वाचनको अभ्यास गर्दा त्रुटि र विकृति उत्पन्न भएकाले यसलाई सच्याएर अगाडि बढ्नुपर्ने बताउनु भयो आत्मनिर्णयको नाउँमा देशको अखण्डता मा खल पार्ने व्यवस्था उपयुक्त नहुने उहाँको भनाई छ रावलले सहमति भएका कुरालाई खाका तयार गरेर विमति भएका कुरालाई छिटोभन्दा छिटो टुङ्ग्याउनु पर्नेमा जोड दिनुभयो छलफलमा भाग लिदै एकीकृत नेकपा माओवादीका सभासद अग्निप्रसाद सापकोटाले जनताको परिवर्तनको चाहनालाई आधार मानेर सहमतिमा जानुपर्ने बताउनु उहाँले सबै तहका व्यवस्थापिकाको सङ्ख्या कम समावेशी र समानुपातिक हुनुपर्ने बताउनु भयो विचारा मुद्दाका विषयमा प्रान्तका सदस्यले कुरा उठाउन पाउने भए पनि निर्णय गर्न नपाउने व्यवस्था हुनुपर्ने एकीकृत एक नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाल प्रचण्डले निर्धारित समयमा नै संविधान निर्माण हुने संकेत प्रस्त भइरहेको बताउनु छ जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा वहाँले आफ्नो पार्टी पहिचान र संघीयतासहितको लोकतान्त्रिक संविधानको पक्षमा रहेको बताउनु भएको छ उपनिर्वाचनको परिणाम नौलो होइन भन्दै वहाँले संविधानसभाको निर्वाचनमा ती निर्वाचन क्षेत्रमा आफ्नो पार्टीले जस्तो स्थान प्राप्त गरेको र उपनिर्वाचनमा पनि सोही अनुरूप परिणाम आएको बताउनु भएको छ एक प्रश्नको जवाबमा वहाँले डाक्टर बाबुराम भट्टराई र आफूबीच व्यक्तिगत कटुता नभई पार्टीलाई बलियो बनाउने सन्दर्भमा सैद्धान्तिक बहसको निरन्तरता भएको प्रश्न पार्नुभयो हामी एक आपसमा छलफल पनि गर्छौं र सधैँ मिलेका छौं भन्दै उहाँले दुवैको बीचमा झगडा रहेको कुरामा सत्यता नभएको बताउनु भएको छ वरिष्ठ नेता डाक्टर बाबुराम भट्टराईले आफ्नो बहस व्यक्तिगत भागभन्दाका लागि नभई आर्थिक र समाजवादी क्रान्तिका लागि भएको बताउनु भएको छ आफू संविधान सभा संसदीय समितिको बैठकमा व्यस्त रहने भएकाले पार्टीका धेरै कार्यक्रममा सहभागी नहुने गरेको प्रसङ्ग पनि उहाँले उल्लेख गर्नुभयो नेपाली कङ्ग्रेसका महामन्त्री एवं उप प्रधानमन्त्री प्रकाश मानसिंहले उपनिर्वाचनको परिणामले नेपाली जनताले फेरि कङ्ग्रेस पार्टी र त्यसको नेतृत्वको सरकारप्रति विश्वास प्रकट गरेको बताउनु छ उहाँले जनताले दिएको अभिमतलाई सम्मान गरिने बताउनुभयो दिल्ली र मर रेग्मी राष्ट्रिय शान्ति पुरस्कारद्वारा संस्कृतविद सत्यमोहन जोशीलाई सम्मान गर्न आयोजित कार्यक्रममा सिंहले एक वर्षभित्र संविधान शान्ति प्रक्रियाका बाँकी कामलाई पुरा र दुई हजार बैसठी त्रिसठीको जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गरेर जनताको अभिमतलाई सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो उहाँले संविधान सभाभित्र र बाहिर रहेका सबै दलहरूसँगको सहकार्यलाई सरकारले प्राथमिकता दिएको भन्दै मेलमिलाबाट अगाडि बढ्न सके मुलुकले छिट्टै स्थायित्व पाउने दावी गर्नुभयो पार्टीभित्रै र बाहिरबाट सरकारको विरोध भएको प्रति उहाँले जायज विरोध र आलोचनालाई सकारात्मक दिल्ली रमण रेग्मी प्रतिष्ठान द्वारा स्थापित एक लाख रुपया को सो पुरस्कार सिंह सम्मान जोशी सम्मान थियो। शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल पापड़ले अदालतको अवहेलना सम्बन्धमा व्यवस्था गर्न ल्याउन लागि विधेयकको विरोध गरेको छ पापड़का संयोजक तथा नेपाल पत्रकार महासंघका अध्यक्ष डाक्टर महेन्द्र विष्टको अध्यक्षतामा आज बसेको बैठकले विधेयकमा विचार र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रावधान रहेको भन्दै विधेयक फिर्ता गर्न या सच्याउन माग गरेको छ संविधान निर्माणको प्रक्रिया चलिरहेका बेला सार्वजनिक रूपमा कुनै छलफल समेत नगरी अकस्मात रूपमा गम्भीर विषयमा विधेयक ल्याउनु विषयवस्तु र सन्दर्भ दुवै दृष्टिकोणबाट उपयुक्त नरहेको पापरले ठहर गरेको छ बैठकले अदालतको अपहेलना सम्बन्धी विद्यमान कानुनी व्यवस्थाको विस्तृत समीक्षा गरी नयाँ कानुनको आवश्यकतामाथि निष्कर्षमा पुग्न र त्यसो गर्दा विचार र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित नगर्ने प्रत्याभूति हुनुपर्ने माग समेत गरिएको छ नेक एम के नव महादिवेशन में चितवनबाट सहभागी प्रतिनिधि छान्नका लागि अहिले प्रयास भइरहेको छ प्रतिनिधि छनौटका लागि आज बिहान दस बजेदेखि उम्मेदवारी दर्ता गर्ने समय थोके पनि सर्वसम्मति गर्ने प्रयास भइरहेको जिल्लाध्यक्ष जयन थपलियाले जानकारी दिनुभयो सर्वसम्मतिका लागि अहिले पार्टी भरतपुरमा एमालेको बैठक बसिरहेको छ बैठकमा सहमति जुट्न नसके भोलि निर्वाचनबाट प्रतिनिधि छनौट हुने थपलियाले बताउनु भयो जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रबाट करिब पैँतालिसजना प्रतिनिधि छानिनेछन् छनौटका लागि निर्वाचन समिति समेत गठन गरिसकेको छ महाधिवेशनमा प्रतिनिधि छनौट गर्न मापदण्ड समेत तोकिएको छ एक सय दलित बराबर एकजना जना, एक सय पचास महिला बराबर एकजना मजदुरमा एक सय एक बराबर एकजना र खुल्लामा दुई सय बराबर एकजना प्रतिनिधि छानिनेछन् नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशन यही असार उन्नाइस गतिदेखि चौबिस गतिसम्म काठमाडौँमा हुँदैछ सुर्खेतको छिन्चु छ पाण्डुलेमा माइक्रो बस दुर्घटना हुँदा एक बालिका सहित चारजनाको मृत्यु भएको छ भने बिसजना घाइते भएका छन् सुर्खेतको बाटेचौरबाट वीरेन्द्रनगरका लागि छुटेको बा नम्बरको बस सड़कबाट डेढ मिटर तल खसेको प्रहरीले जनाएको छ प्रहरीका अनुसार दशरथपुर दुईका चार वर्षीय अनिता केसी दशरथपुर पाँच कि चालिस वर्षीय कमला खड्का मेलकुना सातका तीस वर्ष दीपक केसी र खानीकुला एकका दुर्गा विकको मृत्यु भएको हो दुर्घटनामा गम्भीर घाइते भएका केहीलाई नेपालगंज पठाइएको छ भने अन्यको सुर्खेतमा नै उपचार भइरहेको छ मकवानपुरमा दुर्लभ एकसिंगे गैंडाको कागसहित प्रहरले चारजनालाई पक्राउ गरेको छ प्रहरीले विशेष सुराकीका आधारमा हेटोडाको मानस चोकमा रहेको न्यू लोकप्रिय होटलबाट दुर्लभ गैँडाको खागसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो गैँडाको खागसहित बाह्र रतनपुर गाविसका तेइस वर्षीय इन्द्रबहादुर लामा मकवानपुर बसामाढीका एक्काइस वर्षीय राजेन लामा भैँसे गाविसका सत्र वर्षीय सीताराम लामा र धादिङ किराचोक गाविस आठका सत्ताइस वर्षीय किशोर बखरेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यले मकवानपुरका प्रहरी उपेक्षक गणेश टलमा बसेर खाएको कारोबार गरिएको बस्दा उनीहरूलाई पक्रिएको प्रहरीले जनाएको छ उनीहरूलाई आज नै जिल्ला वन कार्यले मकवानपुरमा बुझाइएको छ यसबीच चितुवाको छालासित काठमाडौँमा तिनजना पक्राउ परेका छन् पक्राउ परेमा नबल प्रासी गैँडाकोट सात घर भई बाफल बस्ने छिरिङ जिम्बा शारदा र धादिंग बिबस घान पकड़ पड़ेगा विशेष चुराखी का आधार में गैरा सात घर बाफल बस्ने सींग जिम्बा कोठा में खानतलाशी बानी बोरा खाटमुनी बोरा में लुक राखी अवस्था में पुच्छर छा चितुआ चितुवाको जस्तो देखिने जनावरको दाँत पुच्छरसहितका छाला भेटिएको प्रहरी प्रहरीवृत्त स्वयम्बुले जनाएको छ पुच्छर छालाको सहितको लम्बाइ साढे छ मिटर छ करङको हड्डी एक थान खुट्टाको हड्डी चार थान र मेरुदण्डको हड्डी एक थान पनि बरामद भएको छ जिल्ला अदालत नवलपरासीमा मुद्दाको फैसला हुँदै गए पनि कार्यान्वयनको अवस्था फितालो रहेको छ न्याय खोज्दै जिल्ला अदालतमा मुद्दा पर्ने र अदालतले पनि तदारुकता देखाउँदै फैसलामा छिटो छरिटो गरे पनि कार्यान्वयन नहुँदा पीड़ितले वास्तविक न्याय पाउन सकेका छैनन् फैसला भएका दण्ड र जरिवाना समेत अदालतले असुल गर्न सकेको छैन अदालतमा कार्यान्वयन इकाइ छुट्टै नहुनु र प्रहरीले ती कार्यान्वयनमा ल्याइ दण्ड जरिवाना असुल गर्नतर्फ ध्यान नदिँदा वर्षेनी जरिवाना असुल नहुनुका साथै कैदी भुक्तानी समेत हुन नसकेको अदालत ने तोक् जरिवा असूल कराने दंड जरिना असूल कराने निकाय व्यक्ति पच्चीस प्रतिशत उपलब्ध कराते आएपनी कसो नदि समस्या देखिए अदालत ने जना अदालत का तहसीलदार अनंतराज मरा सिार चालू आर्थिक वर्ष को जेठ एक गति सम्न मुद्दा को फैसला में अठाइस लाख बैसठी अब पालो अर्पण जना आवाजको अर्पण जनआवाजमा हिजो हाम्रो प्रश्न थियो रत्नगरमा डल निर्माणमा देखेको लापरवाहीप्रति तपाईँ के भन्नुहुन्छ यी तारको काम बि भ्रष्टाचारको गन्ध र से अनुगमन नहु नहुनुको परिणाम तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ यहातारको काम भन्नेमा 13 प्रतिशत बे भ्रष्टाचारको गन्ध भन्नेमा 61 प्रतिशत र असी अनुगमन नहुनुको परिणाम भन्नेमा 26 प्रतिशत मत व्यक्त गर्ने तपाईँ सम्पूर्णलाई धन्यवाद अब भोलिका लागि हाम्रो प्रश्न छ उपनिर्वाचनको परिणामले जनताले फेरि कङ्ग्रेस र त्यसको नेतृत्वको सरकारप्रति विश्वास गरेको कङ्ग्रेस महामन्त्री प्रकाश मानसिंहको दाबीप्रति तपाईँको प्रतिक्रिया के छ ए परिणामले दे त्यस्तै देखाउँछ बी राजनीतिमा विश्वास हुन्न र सिम आफ्नै गुरुको बारे टक्का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 मुगली, मुगली ट्राफिक खबरको यति बेला नानगढ हेटौडा बिरगञ्ज सडक खण्ड खुला छ त्यसै गरी नानगढ मुगलिन मुलिन नौविसे काठमाडौँ सडक खण्ड मुगलिन त मौली पोखरा सडक खण्ड र नानगढ परासी बुटवल सडक खण्ड पनि खुल्ला छन्सठी सात सय त्रिचालिस मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम एकचालिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम चौबिस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ भोलि बिहान दिउँसो घाम लागे तापनि बेलुका भने पानी पर्न सक्ने महाशाखाको भनाइ छ मौसम हरिसोप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ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 इराकमा सुन्य विद्रोहीले देशको मुख्य तेल प्रशोधन केन्द्र पूर्ण रूपमा नियन्त्रणमा लिएको दावी गरेका छन् राजधानीको उत्तरी क्षेत्र बाइजीमा रहेको तेल प्रशोधन केन्द्र सुन्नी विद्रोही समूहले दस दिनदेखि नियन्त्रणमा लिने प्रयास गरे पनि सरकारी सेनाको आक्रमणका कारण पटक पटक पछि सरेको थियो यो केन्द्र इराकको एक प्रशोधित इन्धन को स्रोत हो विद्रोही समूह आइसिसका प्रवक्ताले सलाउद्दिन प्रांतमा रहेको बाईजी तेल प्रशोधन केन्द्र पूर्ण रूपमा आफूहरूले कब्जामा लिएको र यसको सञ्चालनको जिम्मा स्थानीय संयन्त्रलाई दिने बताएका छन् उनले अब आफूहरू बगदातर्फ अगाडि बढ्ने दावी समेत गरेका छन् यसैबीच अमेरिकी विदेश जोन केरीले इराकमा उत्पन्न समस्या समाधानका विषयमा इराकी प्रधानमन्त्री नुरी अल तथा सिया र सुनी समुदायका शीर्ष नेताहरूसँग छलफल गर्नुभएको छलफलपछि केरी इराकको सम्प्रभुताको सम्मान गर्दै द्वन्द अन्त्यका लागि अमेरिकाले इराकलाई सहयोग गर्ने बताउनु भएको छ तर उहाँले इराकी नेताहरूले देशलाई एकजुट बनाउन सके द्वन्द समाधानमा त्यो सबैभन्दा प्रभावकारी हुने भन्दै छिटोभन्दा छिटो समावेशी सरकार गठन गर्नु अत्यावश्यक रहेकोमा जोड दिनुभएको छ इजिप्टमा अल जजिराका तीनजना पत्रकारलाई दिएको जेल सजायको विरुद्धमा सञ्चारकर्मीले लन्डनमा वृहत प्रदर्शन गरेका छन् लन्डनमा संयौं सञ्चारकर्मीले सजायको विरुद्धमा प्रदर्शन गरेको बिबिसीले जनाएको छ यसैबीच अस्ट्रेलियाका परराष्ट्र मन्त्री जुली जेल सजाय सुनाएका अस्ट्रेलियाका पिटर ग्रेस्टेलाई रिहा गर्न प्रयास भइरहेको बताउनु भएको छ उहाँले इजिप्टको राजनैतिक सङ्कटप्रति आफूहरू पनि गम्भीर रहेको भन्दै अस्ट्रेलियाका परराष्ट्र बिसेफले सूचनाको हकको भने सम्मान हुनुपर्ने बताउनुभयो इजिप्टमा प्रतिबन्धित मुस्लिम ब्रदरहरूलाई समर्थन गरेका आरोपमा अल जजिराका पत्रकारहरू पिटर ग्रेस्टे मोहम्मद फहामी र बहेर मोहम्मदलाई सोमबार जेल सजाय सुनाइएको थियो अदालतको फैसलाको विश्वभरि नै व्यापक आलोचना भइरहेको छ अब खेल समाचार सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामालाई बर्खास्त गर्ने युवा तथा खेलकुद मन्त्रीको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ न्यायाधीश दामोदर प्रसाद शर्मा र ओम मिश्रको संयुक्त इजलासले मुद्दाको किनारा नलागेसम्म लामा सहित छजनालाई हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो यसअघि सर्वोच्चले सर्वोच्चको एकल इजलासले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि लामाले पुनर्बहाली गरेका थिए सर्वोच्चको अन्तरिम आदेशले आफ्नो निर्णय खारेज नभएको भन्दै खेलकुद मन्त्री पुरूषोत्तम पौडेलले काम नगर्न पत्र काटेपछि लामाले अदालतको आदेशको अपहिले मुद्दा समेत दायर गरेका छन् राति पौने दस बजेपछि एउटै समयमा हुने खेलमा समूह डिका इटली र उरुगबे तथा कोष्टारिका र इङ्गल्यान्ड भिन्नेछन् कोष्टारिका प्रिक्वार्टरमा प्रवेश गरिसकेको र लगातार दुई खेल गुमाएको इङ्ग्ल्यान्ड प्रतियोगिताबाट बाहिरिसकेकाले आजको खेलबाट इटली र उर्गवे मध्ये एक टिम अन्तिम स्वरमा प्रवेश गर्नेछन् कोष्टारिकाको छ अङ्क र इटली र उर्गवेको समान तिन तिन अङ्क छ अन्तिम स्वरमा प्रवेश गर्ने टिमको टुङ्गो लाग्ने भएकाले इटली र उर्गवे बीचको खेल निकै रोमाञ्चक हुने आशा गरिएको इंग्लैंड पराजित करते समूहिजेता बनने दावलैंड सांतना जीत हाथ पारिर घर फरकने योजना में रहने ये आज रात पौने दुई बजे पी समय समह सीका ग्रीस र आइबरिकस्ट तथा जापान र कोलम्बिया भिन्नेछन् आजको खेलमा आइबरिकस्टले ग्रिसलाई पराजित गर्न सके प्रिक्वार्टरमा स्थान सुरक्षित गर्नेछ भने हारेको खण्डमा जापानले कोलम्बियालाई पराजित गर्नुपर्नेछ यदि आइबरिक कोष्ट जापानले कोलम्बियालाई पराजित गरे जापान प्रिक्वार्टरमा प्रवेश गर्नेछु समाचारका शीर्षकहरू पुनः एकपटक सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यको मिति घोषणा गर्ने विषयमा छलफल गर्न संसदको बैठक बस्दै संविधानसभाको बैठकमा संसदको स्वरूपका विषयमा छलफल जारी पार्टीका नेता बाबुराम भट्टराईसँग कुनै कटुता नरहेको एमा प्रचण्डको दावी आफ्नो बस आर्थिक र समाजवादी क्रान्तिको लागि भएको भट्टराईको भनाए सुर्खेतमा आज भएको माइक्रो दुर्घटनामा चारको मृत्यु बिसजना घाइते मकवानपुरमा दुर्लभ एकसिङे गैंडाको घागसहित चारजना पक्राउ इराकमा सुन्ने विद्रोहीद्वारा मुख्य तेल प्रशोधन केन्द्र नियन्त्रणमा इजिप्टमा तीनजना पत्रकारलाई दिएको जेल सजायको विरुद्धमा लन्डनमा सञ्चारकर्मीको प्रदर्शन र राखेपका सदस्य सचिव लामालाई बर्खास्त गर्ने खेलकुद मन्त्रीको निर्णय कारण नगर्न सर्वोच्चको आदेश विश्वकप फुटबलमा आज राति इडली र उर्गे तथा कोसटारिका र इङ्गल्यान्ड फिर्दै अवस्त साझ पांच बजे अर्पण बुलेटिन सकिय सहकर्मी अनिता संगे ध्रुवराज विदा भई नमस्कार यस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 पन्न घड़ेरी खरीदगारी ढुक्को संपर्क का लगी गोपाल पौड़े रत्नगर मोबाइल अंठानबे चार पचास उन्ना पचास सात सौ अट्ठाइस प्रेम हिमाली चैनपुर मोबाइल अंठानबे चार त्रिपन्न बस्नेत चैनपुर मोबाइल अंठानबे दुई सी अंठावन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचारियम संग फोन नंबर शून्य छप्पन पांच तिरसठी ज कोरियन भाषा एवं पढ़ाई मल्टीलर्निंग नारायणी डेवलपमेंट बैंक को माथी मोबाइल अंठानबे चार बावन्न छोरहत्तर चितवनै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडलबर्ग र चेक मेसिन द्वारा एकै साथ रङ्गिन छपाई गर्ने एक मात्र क्वालिटी प्रेस छापा चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच